यति भन्नु मात्रै भएको थियो सुखदेव स्वामीले महाराज परीक्षितजी सोध्न लाग्नुभयो गुरुदेव गजेन्द्रको उद्धार उहाँको यो पावन प्रसंग त यति सुनेर पुग्दैन विस्तारपूर्वक सुन्न पाऊ भनेर यसरी उहाँले निवेदन गर्नुभयो अनि सुखदेव स्वामी आज्ञा हुन्छ हे महाराज परीक्षितजी श्रोता हुन् त हजुर जस्तै हुन् एक एक कथा प्रसङ्ग याद गरेछ त्यसपछि के भयो भनेरबाट उत्सुकतासित सोध्नु छ हजुर जस्ता श्रोता भएको ठाउँमा आनन्द आउँछ कथा प्रवचन गर्न अब के कति सुन्यो त्यसको याद पनि छैन त्यो सुनेको कतिको बुझ्न पाइयो त्यो पनि थाहा छैन त्यस्तो अवस्थामा के आनन्द आउँछ र वक्तालाई धन्य महाराज हजुरलाई साह्रै उत्साह साथ सुन्ने इच्छा जागो सम्पूर्ण यो गजेन्द्र मोक्षको प्रसंग सुन्न म हजुरलाई त्यसै गरी सुनाउँछु महाराज परीक्षित गिरिवार थियो एउटा पर्वत त्रिकूट नाम गरेको पर्वत शिर सागरले चारैतिरबाट त्यसलाई व्यष्टित गरेको थियो अनगिन्ती योजनसम्म विस्तारित भएको उसको शरीर थियो विशाल रूप क्षेत्र तिनवटा शिखर थिए त्यसैले त्रिक्ट नाम पर्न गएको थियो त्यसको उसका ती शिखरहरूमा चम्चमाउँदा गहिरीकादि गरेका धातुहरू प्रकट भइरहन्थे दाया बाया सब उज्यालो पारिदिन्थे तिनले यस्तो सुन्दर संरचना सुन्दर परिवेश भएको त्रिकुट पर्वत थियो सिद्ध चारण गन्धर्व विद्याधर अप्सरा किन्नर नाग इत्यादि त्यहाँ गुफाहरूमा क्रिडा गर्ने गर्दथे जहाँ सङ्गीतका झन्कारहरूले वातावरण गुन्जित भइरहन्थ्यो अत्यन्त भित्र सम्म पसेका गुफाहरू तिनमा बस्ने सिंहहरू अभि गर्दन्ती हरा लागेन परसङ्कय त्यसरी अर्का गुफाहरूमा गुन्जित भइ भइरहेको सङ्गीतको ध्वनि सुनेर झस्केका सिंहहरू को आयो यहाँ को पसो यहाँ भनेर ससङको बन्दै गुफाहरूबाट निस्किएर धरती नै कापाउने गरी गर्जन थिए त्यस्तो विलक्षण शोभामय सुन्दर स्वरूप भएको त्रिकोट पर्वत थियो त्यसका दायाँ बायाँ वरपर बडा सुन्दर सुन्दर मङ्गलमय रूप भएका वृक्षहरू थिए वनस्पतिहरू थिए त्यो जङ्गलमा पारिजातका वृक्षहरू थिए गुलाबका बिरुवाहरू मथिसमन उठा लामा लामा लम शैला आकार रात रात फूल ने भर अशोक चंपक जस्ता वृक्ष साथेत्र थे आप का बोटर कटहर का बोट हु नरिवल का बोटारी का बोटर खजूर का शाल ताल तम इत्यादि का अर्जुन वृक्ष खरी का बोटोक वृक्ष इत्यादि अति सुन्दर रमणीय परिवेश भएको तिन ती सब वस्तुहरूले भरिएको त्यो सुन्दर ठाउँ थियो त्यसको नगी एउटा अत्यन्त ठुलो जलाशय थियो ठुलो तलाव त्यो घना जङ्गलमा बस्ने एकजना मत्तो मतङ्गज हात्ती आफ्ना हतिनीहरू आफ्ना बच्चाहरू छावाहरूलाई लिएर जल क्रीडा गर्नु भनेर गजेन्द्र उनले जल क्रीडा गर्ने क्रम सुरु गरे सुणले पानी उठाइ उठाइ उनलाई उसलाई परस्पर छ्यापछ्याप गर्दै आपसमा जल क्रिडा उनको चलिरहेको थियो त्यतिकैमा त्यही अगाध जल राशिमा छेपेर बसेको महाबलशाली ग्रहले आएर गजेन्द्रका पा समाथ्यो तान्न थाल गजेन्द्र पहिला त झस्किए तर पछि उनको आत्मविश्वासले भनौँ म के कम छु र यस ग्राहलाई म कुल्चेर पनि निक्लिन्छु मसँग कम ताकत छ भन्ने लाग्यो तर ग्राह पनि कम थिएन बलवान थियो झन्झन झन्झन तान्दै लगो गजेन्द्रलाई के विश्वास थियो भने म आफू पनि कम बलियो छुइनँ मेरो मात्रै बलियो पुगेनछ भने मेरा हतिनीहरू छन् मद्दत गर्ने मसँगै आएका मेरो छाबाहरू छन् म मलाई मद्दत गर्ने यी सबैले मद्दत गरिहाल्छन् नि मलाई म एक्लो छुइनँ कम छुइनँ म भन्ने भाव राखेर उनले पहिला प्रवाह गरेनन् ग्राहले खिच्दै लगो खिच्दै लगो गहिराइमा पुर्यायो अब त बाँचिन्न होला भन्ने स्थितिमा दियो, एकदम डुब्ने अवस्थामा त्यसैले संत महात्माहरू भन्दछन् मानिस पहिला बाहिरी कुराहरूमा भरोसा गर्छ प्राणी तर जब बाहिरी भरोसाहरू बिल्कुल नाकाम रहन्छन् तिनले केही गर्न सक्दैनन् भन्ने प्रतीत हुन्छ बोध हुन्छ अनि मात्रै उसले आफूलाई असहाय मानेर भगवान्लाई पुग्छ सुनेरी सुनेरी के जब लागी अपनो नेक नहीं बल जब लागी अपनो नबलिर नेक बलराम पुकारो होलरम पुकारबल आए आधे नाम प्रभु जी आए आधे न सुनेरी मल के बलरम गजेन्द्रले बडा भरोसा गरे पहिला आफ्नो बलमाथि जब आफ्नो बलले काम पुरा नहुने देखे अनिखेर असहाय भनेर भगवानलाई पुकार्छन् महारानी द्रौपदीको अवस्था पनि त त्यस्तै थियो कौरव सभाको बिचमा दुशासनले घिसार्दै लगाएको थियो कपालमा समातेर जहाँ जान्न जान्न भनेर महारानी द्रौपदीले मनाइ गरिराख्नु भएको थियो तान्दै लगाऊ जबरजस्ती घिसार्दै लगो, पछार्दै लगो. द्रौपदी आचल पछारेर महारानी भन्नुहुन्छ हे, हे, हे, हे महारा गुरुजन मेरा गुरुजनहरू हे विष्णु पितामह हे द्रोणाचार्य हे कृपाचार्य हे महाराजतराष्ट्र हजुरहरू गुरुजनको अगाडि मेरा अभिभावकहरूका सामु मेरो यस्तो फजित भएको हजुरहरू केही हुन्न मेरो लागि आचल पसार हुनुहुन्छ महारानी द्रव पनि तर कतैबाट एक शब्द निक्लिँदैन कसैको मुखबाट आफ्ना महाबलशाली पाँच पाण्डव पतिहरू उही नगिचे बसेका छन् उनीहरू पनि एक शब्द बोल्दैनन् दुशासनले सारी तान्न लाग्यो बेला लाज हरण गर्न लाग्यो बेला के के नगर्न मेरा महाबलशाली पतिहरूले भनेर बडा भरो भरोसा थियो कोही उठ्दैनन् एक शब्द बोल्दा पनि बोल्दैन भीमसेन अर्जुन मुरमुरिन्छन् यस दुष्टलाई हामी सक्त छौँ सका सकिदिन्छौँ सा, समाप्त पारिदिन्छौँ प्रभु आज्ञा होस् धर्मराज आज्ञा होस् धर्मराज भन्नुहुन्छ होइन भाइ हो तिमीहरू केही नगर हामी अहिले बन्धनमा छौँ बन्धनमा यस नाताले छौँ मर्यादाको बन्धनमा हामी हारिसकेका छौँ त्यसले हारेकाले केही गर्नुहुँदैन भनेर उहाँ रोकिदिनुहुन्छ द्रौपदीका सारा आशाका तुहरू टुट्दछन् अब कोही रहेन चाहिँ मलाई बचाउने भन्ने लाग्न थाल्छ गति नारायणे गति अरू कसैको कतैबाट आशा गर्ने स्थिति रहेन भने सबै आशाका केन्द्रबिन्दु एकमात्र प्रभु श्री हरि द्रौपदी महारानीबाट मिलाप गरिरहनु भएको थियो द्रौपदीका आँखाका आँसु भगवानका नजरमा पर्छन् भगवान् भन्नुहुन्छ यो सृष्टिभरिमा सबै थोक गर्न सक्छु तर मेरा प्रेमी भक्तको आँखाका मेरा प्रेमी भक्तको आँखाको आँसु म देख्न सक्दिनँ द्रौपदीले रोएर गाउँभरि आँसु पारेर हे प्रभु हे द्वारका गोपी जन बल्ल हजुर त सबै थोक देख्नुहुन्छ हजुरका नजर नपुगेको कुनै ठाउँ हुँदैन हजुर कि परम स्नेहबहादन कृष्ण द्रौपदीमाथि के बिति राखेको छ हजुरले देख्नु भएन तिर पसारेर केही फल नमिलेको जो आँचल थियो रित्तो आँचल कृष्ण तिर पसारेर द्रौपदीले भन्नुभयो हे भगवन आनाथ दनाथ कृष्ण गोपी जनप्रिय कर्ण गौरवार्ण मग्न पश्यसी मा हे द्वारकाथ द्वार हे गोपीन बल्ल कौरव महासागरमा द्रौपदीको के अवस्था भइराखेका छ हजुरले देख्नु भएन प्रभु नजर होस् भगवान ममाथि कृपा होस् भनेर जब त आफ्नो करुण को आचल प्रभुतिर फैलाउनु भएको थियो महारानी द्रौपदीले प्रभु श्रीकृष्णले कृपा गरिदिनु हो त्यसपछि महारानी द्रौपदीको लाज बचाउनुको लागि आफै वस्त्र बनेर आउनुभयो भक्तवत आफै वस्त्र बनेर विश्वभर जसको नाम छ अनन्त कोटी ब्रह्माण्डका अनन्त कोटि जीवात्माहरूको भरण पोषण गर्ने हुनाले उहाँको नाम विश्वभर हो त्यसमा विश्वभर अनन्त वार पारका भगवान् श्री हरि जब वस्त्र बनेर आउनुभयो वस्त्र पनि त्यस्तै उहार्न पहाएको थियो दुशासन खिच्दै गइराखेको थियो दुर्योधनको आदेशबाट यस नारीलाई निर्वस्त्र गरा दुशासन भनेर आदेश दिएको थियो दुर्योधनले वस्त्र खिच्दै गएको थियो वस्त्र एक पछि अर्को गर्दै अनेक प्रकारका रङ्ग साडीहरू निस्कियो डङ्गुर लागो तिनको हरियो रातो पहेँलो नीलो अनेक प्रकारका कारका रङ्ग बिरङ्ग कपडाहरूको डङ्गुर तानेर, जति तानो थकित हुनु पर्थ्यो जब यस्तो स्थिति भयो दुशासन थकित हुन थालो सन्तहरूले महिमा गाउनु भएको छ कि सहाय गरे जब कोन सहाय करे जव कौन बिगार करे गारे नरतेर जानी नारी न सहाय करे जब कौन बिगार करे सचिदानन्द भगवान अब त यस्तो अवस्था भयो महारानी का वस्त्र तानिराखेका थियो दुशासनले वस्त्रै वस्त्रहरूको डङ्गुर लागो राख्या छन् नया नयाँ वस्त्र भगवान् आफै वस्त्र बन्नुभएको थियो विश्वम्भर प्रभु अनि कसले तानेर पार पाउने त्यस वस्त्रको आखिरमा लामो सास फेर हरे यस आइमाईका कमरमा दुनियाँभरका यी वस्त्र कहाँबाट आएर पस्या होला भन्दै थकित हुँदै लामो सास फेर थक्क बसो घोँडा टेकेर दुशासन दुःशासन कि भुजा थकित भई वसन रूप भैश्या इस प्रभु आप ही वस्त्र बने